साहित्यभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बस्नु बस्नुभएका तपाई सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौ दर्पण भारीका मित्र रिजन केसीसँगै मसु तपाईँकै मित्र दिपेन्द्र भएको छ तपाईकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डु रेडियो भएको छ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै जीवन्त भावनहरूमा जीवन्त रचनाहरूमा आवाज मिसाउने गर्छौँ आज पनि सोही क्रममा उपस्थित भइसकेका छौँ हामी तपाईँका रचनाहरूको साथमा भन्दा पनि आज भिन्नै किसिमले म उपस्थित भएको छु राजा दुई सय भानु जयन्ती तपाईँलाई थाहा छ यो अवसरमा रहेर भानुको बारेमा केही कुराहरू तपाईँलाई म बताउनेछु र केही सर्जकहरूसँग भलाखुसारी पनि गर्नेछु यो व्यवसायमा रहेर आज म र रा कार्यक्रम मेरो रचनालाई तपाईले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा पनि सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग मोहन बिहानी डट ब्लग स्पोर्ट रेडियो अर्पण एक सय चार थौलो पाँच पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहु आज भानु जयन्ती भानुको बारेमा म तपाईँलाई केही कुराहरू गर्ने जमर्खो गरिराखेको छु र भानुको बारेमा तपाईँलाई धेरै थाहा छ यो कुरा तपाईँ सबैजनालाई जानकारी भएकै कुरा हो भानुभक्तको जन्म धनन्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तन्हुको रामघा गा... रामघामा विक्रम सम्बन्ध अठार साल असार उन्तिस गति भएको थियो र बाजे श्रीकृष्णाचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसिएको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ पनि रहेको छ र दुई सय वर्ष अगाडि उदाएका नेपाली व्यङ्ग्यमयी ज्योति भानुभक्त आचार्य रमाकालीन सङ्कटपूर्ण अस्थिरता वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एउटा मार्गदर्शक पनि हुन् र मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक र रा रानुवान र रा मृत्युका प्रतीक रामको राममहलबाट वनवासी रा यात्रा लोकहित निम्तो र निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरी। हजारौं वर्षदेखि पूर्वीय जगतमा उपजीवी बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भएका हुन् भानुभक्त इनी यिनै कुराहरू आज म तपाईँलाई म जानकारी दिँदै कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँलाई साथ दिँदै अगाडि बढ्नेछु अवश्य तपाईँले मलाई सुनेर साथ दिनुहुनेछ कार्यक्रमको सुरुवातमा एउटा मिठो आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोस् अनुभानु भन्दै बात न पाउ अनुभानु भन्दै बात न पाउ सिक्यू पाठ घासे बाख्य नाम भक्त भानुभक्त युगौँसम्म भुल्ने छैनन् तिम्रो काम भानुभक्त घाँसेले त कुवा बनाई बटुवाको प्यास मेट्यो धन्य तिम्रो साहित्यले एउटा नयाँ बाटो भेट्यो गरिबैमै हुर्किएको घाँसी थियो मनको धनी गुरु मान्यौ उसैलाई बढ्यो अघि चेला भनी नि रामायण सीता राम भानुभक्त धनन् पुत्र धन्य तिम्रो काम भानुभक्त जति बखान गरौँ तिम्रो पूर्ण हुन्छ सारा हाम्रो मनमा आदिकवि चम्किएको तिमी तारासित तनहु नै साहित्यको बन्यो धाम भानुभक्त धन्य तिमी झनै धन्य तिम्रो काम भानुभक्त भानुभक्त प्रिय मित्र तपाईँलाई स्वागत गर्छु पुनः एकपल्ट कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले सुनिराख्नु भएको साहित्यमा नवीनता दिने नवीनतामा र साहित्य नेपाली जगतमा एकैपल्ट एक भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा पितृ प्रेम भातृत्व दाम्पत्य कर्तव्य देश प्रेम र जनशल्य जस्ता समग्र समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् भानुभक्तको बारेमा अरू कुरा भन्न र उनलाई चिनाउन बाँकी के पो छ मोतीरामका कलमबाट समाजमा मुख रियाता भानुभक्त प्रत्येक लेखकको कलमको टुप्पमा अड्किएका छन् जसले जता गुमाए पनि हुने जे जस्तो उपाधि दिए पनि हुने भानुभक्त आचार्यलाई कार्यक्रम विरचनाको बसाइमा हामी विविध साहित्यकारहरूसँग पनि हामी भलाखुसारी गर्ने जमर्को गरिराखेका छौँ चितवनका जल्दो बल्दो सर्जकहरूसँग भलाखुसारी गर्ने जमर्को पनि मैले गरिराखेको छु यो समयमा र संपर्क में लियाने जमर खहन ने करके चितवन का सर्जक रामकृष्ण पौड़ अन्यास जीव हमी संगे हो रहा फोन संपर्क में आईसूस को बोला कुछ अगर जोड़ सू रामकृष्ण सर स्वागत है तभी रेडियो अर्पण एक सौ चार तब पांच मिगट में हलो सर एकदम हम आराम भरतपुरतिरै हुनुहुन्छ आज दसौँ भानु जयन्तीको अवसरमा के कस्तो कार्यक्रमहरू गर्दै हुनुहुन्छ तपाईँहरूले कसरी अगाडि बढ्दै हुनुहुन्छ भानुले कसरी चिन्दै हुनुहुन्छ तपाईँले चाहिँ भानु जयन्ती उल्लमा एकदम कार्यक्रमहरू भइरहेको छ भयो र आज पनि हुँदैछ भानुभक्त एउटा नेपाली साहित्यका गुरु हुन् भानुभक्तलाई भानुभक्त चाहिँ हाम्रो साहित्य दिने साहित्यिक महानुभाव र साहित्यिक एउटा व्यक्तित्वको गुरु हुनुहुन्छ उहाँ एउटा भगवान्ै हुनुहुन्छ एउटा साहित्यिक व्यक्तिले उहाँलाई नसम्म कुनै फल हुँदैन कुनै वर्ष हुँदैन कुनै स्र हुँदैन त्यसैले भानुभक्तलाई हामीले सबै सम्झिरहेका स्मरणमा उहाँको स्मरणमा हामीले साहित्यिक यात्रा सुरु नै गरिरहेका छौँ भानुभक्तलाई यसरी चिनिराख्दाखेरि भानुभक्तले रामायणलाई पनि यसरी बाहिरै ल्याउने काम गरियो होइन नेी जगत में धेरे पाठ रहा जो साहित्य में कलम च चलाने नया सर्जक हो एकदमें अगड़ी बढ़ाने सहायता मिलो रहा भानुभक्त ने कोर रचना पढ़्खे तबलाभूति भानुभक्त ने कोर रचना पढ़ाई साहित्य भानुभक्त रहे जो मैं लाख भानुभक्त जो साहित्युभक्त हो र तपाईँ पनि गजल कोर्नुहुन्छ गजल विधालाई अगाडि बढाउनुहुन्छ र भानुभक्तबाट चाहिँ तपाईँले के शिक्षा पाउनुभयो र यो साहित्य जगतमा चाहिँ एउटा भानुभक्तबाट मैले के शिक्षा पाएँ भन्दाखेरि साहित्यमा साहित्य लागेर पनि एउटा देशको निम्ति एउटा समाजको निम्ति परिवर्तन गर्न सचेत साहित्यले मानिसलाई एकदम अगाडि बढाउँछ धेरै बिद्मान र एकदमै अगाडि बढाउन प्रेरणा साहित्यले दिन्छ साहित्य बिनाको मान्छे एकदमै खुष्ट नभएको बाटो जस्तो हुन्छ भनेर पारिजातले पनि भन्नुभएको छ मलाई एकदमै साहित्य साहित्य र सङ्गीत साहित्य भनेको समाजको एउटा पाठो हो र साहित्य एउटा सा पाठो हो साहित्यले मानिसलाई धेरै अगाडि बढाउँछ सिटिजनसिल बनाउँछ साहित्यले माने समाजलाई परिवर्तन गर्नमा धेरै सहयोग गर्छ भानुभक्तलाई चिन्नु पर्दा चाहिँ तपाईँले कसरी चिन्नुहुन्छ र अरूलाई चिनाउनु पऱ्यो भने तपाईँले कसरी चिनाउनुहुन्छ भानुभक्तलाई चाहिँ भानुभक्तलाई चिन्नुपर्दा भानुभक्त भनेको एउटा साहित्य हुनु साहित्यका जन्मदाखा नै म भन्छु साहित्यलाई अगाडि बढाउनको निम्ति एउटा नेपाली साहित्य एउटा धर्म संस्कृतिलाई अगाडि बढाउनको निम्ति एकदम अगाडि बढेका एउटा एकदम हाम्रो मियो नै भन्छु साहित्यको एउटा मियो नै हुनु उहाँ उहाँको एउटा गुणगान उहाँको मनमा उहाँको हाम्रो लागि एकदम ठुलो वरदान हो वरदान स्वरूप हो साहित्यलाई अगाडि बढाउनको निम्ति साहित्यको पहिलो पाटमै हामी भानुभक्तलाई भेट्न सकिन्छौँ होइन यसरी पहिलो पाट भानुभक्त भएको कारणले गर्दा नै उहाँलाई जीवित पारिराख्नको निम्ति चाहिँ हाम्रो पहलबाट के गर्न सकिएला त सर उहाँलाई जीवित पारनको निम्ति हाम्रो पहलमा त उहाँको सम्झना त हामी पल पल गरिरहनेछौँ मैले एकदमै उनी देख्दिनँ त्यसरी उहाँलाई हामीले सम्झिराखेका छौँ उहाँको विशेष वर्षको विषय कार्यक्रम गरेर मात्रै पुगेन उहाँलाई वर्षको विषय सम्झेर मात्रै पुगेन उहाँलाई चाहिँ अगाडि उहाँको एउटा सपना उ गर्नुको लागि चाहिँ एउटा साहित्यिक व्यक्तिहरूले समाजका सम्पूर्ण व्यक्तिहरूले साहित्यलाई अगाडि बढाउनु जरुरी छ जस्तो मलाई र यो साहित्यमा जति पनि विकृतिहरू भित्रिराखेको अवस्था पनि हामीले पाउन सकिन्छौँ होइन यसरी विकृतिहरू आइराख्दाखेरि साहित्यमा एकदमै विकृति भित्रियो भने समस्या धेरै आउला भानुभक्तलाई हामीले सम्झिन नसक्ने अवस्थामा पुगी लागि पछि गएर सर होइन साहित्यमा नौ शब्द अलिकति साहित्यको ट्यागबाट अलिकति आउट हुन लाग्यो भने चाहिँ अब पुरानो संस्थाहरू चाहिँ अलिकति हामीले हामी जस्तो एउटा नयाँ शब्दहरूलाई चाहिँ दोहोऱ्याउन सक्नुपर्छ र एउटा बुझाउन सक्नुपर्ने क्षमता चाहिँ म एकदमै पुरानो संस्थाहरूलाई नै दिन्छु म एकदमै एकदमै त्यो पनि हो होइन यो साहित्यमा चाहिँ अरूले लेखेको साहित्यलाई ले टपक्क चोर्छौँ अनि शब्दहरू चाहिँ एउटा दुइटा भए पनि चोरेर बाहिरै आउने क्रम पनि बढिराखेको छ आफ्नो नाममा चाहिँ अरूको रचनाहरूलाई बाहिर ल्याउने काम पनि भइराखेको छ उहाँलाई चाहिँ तपाईँ के भन्नुहुन्छ यो भानी भानु जयन्तीको अवसरमा चाहिँ कपी गर्नुभएको हो भोलि त्यसै कारण उहाँले आफै बुझिरहे भोलि उहाँले कहिले पनि त्यस्तो गर्नुहुने छैन उहाँले नबुझाको अवस्थामा साहित्यले माया गर्दैन उहाँले नबुझाको अवस्थामा चाहिँ त्यस्तो गर्नुभयो भोलि बुझिसक्दाखेरि चाहिँ उहाँले त्यो पनि राम्रो राम्रो सृजनाहरू गर्नुहुनेछ र साहित्य संस्थाहरूको चाहिँ रचना कति पनि छैन उहाँलाई अवश्य पनि र चितवनमा पनि धेरै कार्यक्रमहरू छ आज भानु विशेष कार्यक्रमहरू रामायण वाचन कार्यक्रमहरू पनि रहेको छ होइन तपाईँको तर्फबाट चाहिँ रामायण वाचन अथवा कविता वाचन गजल वाचन के हुँदैछ आज चितवनमा चाहिँ मेरो म चाहिँ एउटा कविता लेख्छु लाउँदा पनि भानु मलाई सम्झेको थिएँ र आज पनि सम्झेको छु हिजो पनि सम्झेको छु उहाँलाई लागि उहाँको गुणगान गाउनको लागि मसँग कुनै पनि शब्दहरू छैन मैले सामान्य कविता एउटा रचना सुनाउँदा सर उसु भानु विशेष है भानु विशेष चाहिँ पक्कै छैन मसँग किनकि मैले भानुलाई वर्णन गर्ने शब्दहरू मसँग छँदै छैन एउटा एउटा रचना वाचन गराउँ सर छ होइन तपाईँको चाहिँ एउटा समाचारमा नै छ मैले कविताको शिक्षक मनमाया मेरि आमा छ आमाको बारेमा अलिकति मनमाया चाहिँ यो समाज चाहिँ अहिलेको कतिको पुस्ता कि एउटा अलिकति हो भने मेरो आमा चाहिँ अलिक पहिला के हो पहिलाको पुस्ताको चाहिँ मैले त्यसमा राखेको छु मेरो आमालाई चाहिँ गर्दैन सर मनमायामा चाहिरहे कि मनमाया आफ्नो नेतृत्व कल्पना गरिरहेकी छ आफ्नो विश्वास हराएको छ उसलाई दुखाएको छ दोबर भएर होला डक्टरहरू तयना छन् अस्पतालले पनि आँटेको छ ढोकामा आक्रम भएको भूमिले गरिएको छ सबैका हातमा दुध हर्ने कपडा बोक्नै नसक्ने गरी दिएका छन् अबको दर्जा पाउनै लागेको खुसीमा हर्के विश्व युद्ध बिचको अनुभव गर्दै आफू सफल पुरुषको कल्पना गर्दैछ घरमा सुनको महल बनाउँदै आकाश जुन तारा सबैले सजाउँदैछ हर्केको मन महँगा स्कुल कलेज महँगो शिक्षाको प्रतिमा दुखिन्छ त्यो सायद उसँग तन् पर्छ भएरै होला हैको जीवन देखेर मिरी आमा कथा पात्र र पात्र कहानी कथा जस्तो लाग्नु मैले स्वाभाविकै भन्दछु उचाइले गगन लागेको पहाडमा टाँडा घारी सिकाउँदै नानीलाई खुच्चाबाट बगेका रगतका नालाले पखाल्दै गुनियोमा मलाई पारेर हाती चाँदै र अर्को हा कमाउँदै जङ्गली जनावरलाई चुनौती दिँदै घरसम्म ल्याइयो भिडाए त्यति बेला मेरो आमालाई अस्पतालको बाउले डक्टर र भेट्ने आफन्त सबैमा लड्दै आफैलाई भोटो सिलाइ लगाइदिँदा गर्वले साथै सुनेर जस्तो हुन्थ्यो निके मिठो कविता सुना भो संपर्क में आईदी भो सर धीरे धीरे धन्यवाद सर हो सर अंत में छू तबईस छुट्टी परू साथी साथ दूसर है छुट्टी है सर हम नमस्ते रामकृष्ण पौडेलबाट मैले जोडेँ नेपाली व्यङ्ग्यमयका नेपाली लेखक कविहरूका आधार स्तम्भ भानुलाई देश विदेशका अध्ययता समालोचक एवं अनुसन्धानहरूले विभिन्न दृष्टिले हेरेका छन् र यही कुरालाई तपाईँ अनि मेरो दिलमा राख्नु सक्नुपर्छ नेपाली व्यङ्ग्यमा सागर बनेका भानुलाई आफ्नो विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहटाले कचौराले गिलासले पञ्चपात्रो मानी जेले जति पायु उघाउने काम भएको छ यहाँ केही पत्र पत्र पत्रिका भानु सम्बन्धी कृतिहरूका आधारमा भानुभन्दा सम्बन्धी उनका कृतिहरूको बारेमा लेखिएका रचनाहरूबाट बारे, कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ शीर्षक र लेखकका बिचमा केही शब्दहरू राखिएका छन् केही केवल पूर्वा सम्बन्ध जोड्ने भाषिक मिठासका निम्ति भएको हो भानु सम्बन्धी रचनाका यहाँ प्रस्तुत गरिएका शीर्षकहरू मेरो आफ्नो अध्ययनले भ्याएसम्म प्राप्त भएसम्म पत्र पत्रिकाबाट उद्धित गरिएको छ शीर्षकमा प्राप्त भएका पत्रिका अन्य श्रोताहरूले सम्पूर्ण विवरण सानो टिप्पणीमा दिन सम्भव देखिएन कवि भानुभक्तले जीवनमा चरित्र विक्रम सम्मत अठा उन्नाइस सय प्रकाशित गरे गरेर पल्ट भानुलाई तन्हु चोरीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरी मोतीराम भट्टले अनि मात्र त्यस बेलाको नेपाल काठमाडौँ उपत्यका र वरपरका रामायणका स्रोतसँग भानुभक्त गा गाईना थाले सुब्बा होमनाथ केदारनाथ सर्वहितै कम्पनी बाबु माधव प्रसाददेखि बम्बई पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सात खण्ड त कतै आठ खण्डको रूपमा पनि कतै भानुभक्तको रामायण भक्तमाला र रा भदु शिक्षा आदि नामबाट प्रकाशन गरी भानुभक्तलाई अझ धेरै व्यापक बनाए विक्रमसम्म उन्नाइस सय छयासीतिरबाट सूर्य विक्रम गेवाली पर मणि पारसमणि प्रधान जस्ता व्यक्तिहरू नेपाल भइरहेका विभिन्न क्षेत्रमा भानुलाई यात्रा गराएपछि भानुले राष्ट्रिय सीमा नागेर अन्तर्राष्ट्रिय नेपाली भाषी सबै क्षेत्रमा मान्यता पाए भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभियानसहित मञ्चमा उभिदिएपछि दुई हजार दुई भद्र बाइसको गोर्खापत्रले पनि यसरी देखाएको छ गौरी र नाटकीय समुदायले भानुभक्त नाटक देखाइयो भानुभक्तको एउटा श्रद्धा मूर्तिराम भट्टले गरे थिए अर्को गौरी शङ्कर नाटकीय समुदायबाट भएको थियो र भानुभक्तको बारेमा तपाईँलाई धेरै थाहा छ अनि त्यही दिनको गोर्खापत्रले टिप्पणी पनि गरेको थियो अहिलेसम्म भेटाएका पुस्तक र कहानीबाट मात्र स्वा कवि भानुभक्तको चित्र लेख्न कठिन छ तर त्यसै बेला दार्जिलिङको चौरस्ताबाट भानुभक्तले मूर्ति सूर्यविक्रमको सत प्रयासबाट स्थापित गरिएर छोडियो ब्रह्म शमशेर जबरले पनि कवि भानुभक्त भनेर लेखेका विभिन्न लेखहरू थिए त्यसै बेला भानुभक्तले महत्त्वका रूपमा सूर्य विक्रम गेवालीले देखे नेपाली साहित्यमा इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाको बारेमा म तपाईँलाई पछि जानकारी गराउनेछु भानुभक्तको जन्म जयन्ती आज राजसार उन्तिस गति रहेको छ तपाईँलाई थाहा छ मलाई थाहा छ र अर्को सर्जकलाई म यो समयमा स्थान दिन चाहन्छु चितवनकै सर्जक हुनुहुन्छ नव सर्जक हुनुहुन्छ उहाँ फुच्ची जमुना हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु फुच्चीजी स्वागत छ तपाईँलाई कार्यक्रम मेरो रचनामा सन्चै हुनुहुन्छ एकदम हामी पनि सन्चय छौँ आज दुई भानु जयन्ती रहेको छ र भानु जयन्तीको अवसरमा तपाईँ चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ आज यो साहित्यिक क्षेत्रमा चाहिँ को गाथा हामीले आएर सक्दैनौँ त्यो शरण परिरहेका छौँ हामी साहित्यमा लाग्ने जो कोही पनि सायदै भानुभक्तको शरण नपरिँदा कोही पनि अघि बढ्न सक्दैन तसर्थ पनि भानुभक्तले जति हामीलाई ज्ञान दिए जति किर्तिहरू हामीलाई दिए जति जति अहिलेसम्म रहिरहेको छ त्यो जीवन्त पनि रहने नै छ तसर्थ जसरी भानुभक्तले हामीलाई सिकाएका छन् लेख्न सिकाएका छन् जसरी हामीले तिनै शब्दहरूबाट लेख्न सिकिरहेका छौँ अनुसरण करी अगि बढ़ने कोशिश करते बड़े भानुभक्त चिन्न पिना पर्यने तब चिना नवसर्जक भानुभक्त अब वास्तवम भो नाम नुन्नेर ना भानुभक्त का कमी हो किनकि विद्यालय स्तरको स्कुल तहको स्कुलदेखि नै हामीले भानुभक्तको बारेमा पढ्दै आएका छौँ जसरी एकदमै सरल भाषामा चिनाउनु र भानुभक्तको हुन् भनेर चिनाउनु पर्दाखेरि एउटा रामायणको उदाहरण दिए काफी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ र भानुभक्तको आज दुई सयौँ जन्म जयन्ती पनि रहेको छ र चितनमा पनि धेरै कार्यक्रमहरू रहेको छ होइन र यसरी भानुभक्तको जन्म जयन्ती मनाइराख्दाखेरि र उहाँलाई हामीले सम्मान गरिराख्दाखेरि धेरै त्रुटिहरू पनि हुनसक्छ उहाँलाई राम्रोसँग सम्मान गर्नको निम्ति उहाँलाई चाहिँ हामीले चिनाउनुको निम्ति अझै जीवित पार्नुको निम्ति चाहिँ के कस्ता पहलहरू गर्न सकियो त हेलो भानुभक्त को यो में जन्म जयंती हमी आईपुगे वहां हम जीवित पारिराखना को कस्ता पहल सके खास में तो अब सब भानुभक्त सम्मान करने को आपने स्तर बड़ कोई एवं पद रु पुरस्कार होने होने जो मन बड़ सब भानुभक्त होने मन आत्मसात कर एक दिन मे होना तो आज को दिन विशेष नानुभक्त का अरु दिन में भानुभक्त आत्मसात करते अगि बढ़ू ना भानुभक्त प्रति एस सम्मान हो कार्यक्रम हमी रहानु जयंती रानु विशेष कई रचना कोर्ल भलाकुशारी रुट विच में खून कटिगे रामी कार्यक्रम मेरचना को बसाई में रही सौंकम को अंतअन अन्त लगे हमी अब वे छुट्टी पड़ने बेला आईसकोक आजा विशेषगरी भानु जयंती भानु को अवसर में रहकर भानु काचना वाचन ग्यौं हमें भानु कांथन गये भानु बारे के बारे में कहीं सृजना बटुलने जमरको ग्यौं के सर्जकसंग भलाखुसारी गांव हमी हे रामायण जस्ता कथानक र धार्मिक महत्त्वका ग्रन्थहरूको समाजमा अत्यन्तै विश्वसनीयता पाइराखेका छन् जुन साहित्यलाई साहित्यिक पर्वहरूमा पनि भानु जयन्ती उत्पन्न प्राथमिकता साथ मनाइरहेका कारण पनि भानुभक्तले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गरिरहेको छ भन्न फरक नपर्ला साहित्य सिर्जना रहेका विशेष गरी हामीले यही कुराहरूलाई बिर्सनु हुँदैनन् सर्जकहरूले भानुभक्तलाई बिर्सनु भयो भने अन्याय होला यहाँनिर यही सम्झन्छु म र उक्त जुन कुराहरूमा हामी सम्झन्छौँ भानुभक्तलाई भानुभक्तको रचनाहरूबाट हामी सिर्जनालाई अगाडि बढाइराखेका छौँ भर्खरै पाइला चालिराखेका छौँ यो समयमा अन्तमा रहेर रा भानुभक्तप्रति हामी श्रद्धाञ्जली गर्न चाहन्छौँ यो समयमा र यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव भने तपाईँले हामीलाई दिन सक्नुहुनेछ र आफ्नो रचनाहरू छन् भने तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजमा रचना पठाउन नबोल्नुहोला भन्दै यति जेल तपाईँले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँलाई पुनः एकपटक धेरै धेरै धन्यवाद दिँदै मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउन साथ दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै दे म तपाईँकै मित्र दिपेन्द्र दे पनि छुट्टिन्छु हस्त नमस्कार कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउतासरी माननन् पितृ र मालाई बुझे खोप शत्रु शरीका गरी ब्राह्मण भइकन वेद बेचिरहनन् कोही पढुन् तापनि धन ठुलो छ पनि भन्या सजधन आर्जन गरौँला भनी। जाति धर्म र होइन क्षेत्रीहरूमा जो छन् यिनी चाहरूसीन ब्राह्मण शरीका बरु स्त्री धेर हुनन पति र ससुरा कोद्रो वा ठुलो गरी यस्ता नष्ट कसोरी मुक्त त हुनन् संसार सागर तरी। यो चिन्ता मनमा भयो रहिले सोधु भनी, आया आयाको छुदय निधन कसरी तर्न सहजै पनि यस्तालाई उपाय तर्न सजिलो कुन हो आज्ञा गरी मेरो चित्त बुझाइ बस्नुहोस् क्या जान्छन् तरि नारद ले दुनिया बिंती करी खूब प्रसन्न होर्जी भो योग आपा